अब चौध अध्याय कुमा ज्याज्ञा गर्नुहुन्छ हे हस्तुनि तिमी एकछि तपाईँहरू सुनाऊ त्यसपछि पार्वतीय स्वस्तानी परमेश्वरीको प्रसाद आठवटा हात जेता आठ बेली पुष्प आठ एक कविता आठ पाना आठ फुटका सुपारीवामी आउने र तपस्यापूर्ण भयो बालक काल देख्ने हजुरलाई धाइरहेको थिएँ बल्लै चापूर्ण भयो यति महादेवका हातमा प्रसाद चढाए साकसँग प्रणाम गरेन् र हे आदि पुरुष श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले मैले हजुर जस्ता स्वामी पाएँ फेरि पनि म केही बिन्ती गर्दछु यो ब्रह्माण्ड संसारमा कोही दुखित छन् कोही दरिद्र छन् कोही पापित छन् कसैका स्त्री छैनन् कसैका पुरुष छैनन् अत यो व्रत प्रकाश गरिदिए सबैको उद्धार होला यदि पार्वतीले प्रार्थना गरेको सुनि महादेव आज्ञा गर्नुहुन्छ हेप्रे तिमी धानी रहेछौ संसारका दुःखी प्रति तिम्रो मनमा यस्तो दया रहेछ अत म यसको उपाय भन्दछु ध्यानपूर्वक सुनौ पहिले असत्पामा ऋषिलाई टाग्न पठाएर सातल पातालमा पठाउहाँ पाताल उनले प्रकाश गरिदिनेछन् यदि महादेवले आज्ञा गरेपछि पार्वतीले हवस् पनि असत्वा ऋषिलाई टाग्न पठाइन् र आएपछि महादेव र पार्वतीलाई प्रणाम गरेर हे भवानी शङ्कर मलाई कुन कामले डाक्नुभयो फनी सोधे यदि असत थामा को वचन सुनी पार्वती आज्ञा करे असत था थामा तिमी रसातल पताल में पाताल मा जाओ रहां जो दरिद्र जो दुखी जो पापी जिसका स्त्री छ जिसका संतान तीनला यधि ने व्रत कराऊ भूला विष्णु ने उपदेश दिए व्रत विधि बताइन् जाऊ भिता दीन यदि पार्वती ने सत्था में ऋषि प्रसन्न भाई हवस भादेव र पार्वतींग प्रणाम करी प्रसातल पाता गए हे मुनि त्यसपछि एक दिन श्री महादेवले पार्वती कत्तिकी चतुरी रहेछन् जाँच गर्नु पर्यो भने आफू कसैले नदेख्ने स्थानमा लुक्न जानुभयो महादेवलाई नदेखेर पार्वती यताउति खोज्दै हिँडिन् तर कहीँ पाउन सकेनन् र गरी भिलाप गर्न लागिन् फेरि कता रहनुभयो होला भने अनेक स्थानमा खोज्दा लुकिरहेका महादेवलाई फेला पारेर भनिन् हेसो हामी हजुर किन मलाई छरि लुक्नुभयो म राम्रो भएन रह कि मन परेन कि किन मलाई छाडेर अन्त लुक्न जानुभयो पार्वतीले यसरी भनेको सुनि महादेव केही पनि नभोली मन मनाइ भन्न लाग्नुभयो यी पार्वतीले मलाई यसरी छाड्ने भएनन् अब खेलेर अर्कै स्वरूप धारण गरी वन विहार गर्न जानु पर्यो यस्तो निश्चय गरी तत्काल अन्तर लामो स्मा वनमा एक्लै गएर किराँतीको रूप धारण गरी वनमा शिकार खेल्दै हिँड्न लागे फेरि पार्वतीले महादेवलाई देखिन र मनमा साह्रै दुःख माने यसरी महादेवले मलाई किन छल्नुभयो भन्ने शङ्का गरेर त्यहाँ दृष्टिले विचार गरेर महादेव किराँतीको स्वरूप धारण गरेर श्लेषमान्तक वनमा शिकार खेल्दै हिँडेको थाहा पाइन् र श्री र महादेवलाई झुक्क्याउनको निम्ति अत्यन्त राम्रै किराँतिनीको रूप धारण गरी अनेक तरका हाउका ठक्षलाई युक्त भएर श्लेष्मान्तक वनमा गई एउटा ठुलो प्रेक्षका छाएन होन् त्यसपछि उहाँले पनि वनमा डुल्दै त्यहीँ आइपुग्नु भयो आउनुभयो र किराँतिनी रूप पार्वतीलाई त्यहाँ बसिरहेकी देखेर तिनको मोहमा सो हे सुंदरी तिमी कहू देवकन्या आओ कि याथ कन्या आओ किश्वर कि अवसरा आओ, आओ। मैंने देखा था तिमी सुन्दरी सुंदरी इस न संसार में होना दुर्लव फिर एक्ल एक इस वन में आएर कसिरािम डर नहीं लगे कियंकर वन में वन जंतु बाघ हाथी आदि को भाई कत् निर्धकता कसे ये सब कुछ को वृत्तांत मई भन ये किराती रूप महादेव ने आज्ञा वे किराती पार्वती महादेव इनैन भिनेर हुए दंड प्रणाम करें इस बेला महादेव कस्तो कि आधे थी बाया हाथ में हाथ धनुष दाइने हाथ में त्रिशूरी लर राख्ते ठोक्रो का फिर नाका गहना लगाएका महाभयङ्कर अर्थात् देख्दैमा डर लाग्दो मूर्ति भएका यस्ता किराँतीहरू महादेवलाई पार्वती भन्दा चिन्ह किराँत मायामा बसेको धेरै दिन भइसक्यो किराँती नि हुनाले बाघ आदि हात्ती आदि वनजन्तुको डर पनि लाग्दैन म तपस्या गरेर बसेकी छु यसले तरसित ईद स्त्री पुरुषको अनि थरीका वार्तालाप हुँदा साँझ पऱ्यो र किराँती रूपमा आधे बाज्ञा गर्नुहुन्छ हे सुन्दरी तिमी पनि एक्लै छौ म पनि एक्लै छौ अन्त हामी दुवैजना यहीँ बाँसौँ महादेवको यस्तो वचन सुने पार्वजी भन्दा हे किराँत तिमी लोग्ने मानिस म स्वास्ने मानिस यस्तो वनमा बिचमा यस्तो वनका बिचमा एक्लै कोही पनि नभएको ठाउँमा कसरी एकै ठाउँमा बाँच्छौँ किनभने लोग्ने मानिसको मनमा धर्म हुँदैन राम्री स्त्री देखेपछि आमा बाबु घरद्वार सबै बिर्सन्छन् तसर्थ एकै ठाउँमा बाँच्न बस्छौँ यो कुरा नगर यदि किराँती रूप यति किराँती पार्वती रूप पार्वतीले भनेको सुने किराँती रूप महादेवले हे सुन्दरी यस कुरामा तिमी केही पनि शङ्का नगर भन्नुभयो र दुवै स्ती पुरुष त्यहीँ वृक्षमणि बाँचपछि यही क्रमले बस्दा अस्ता निकै दिन बित्यो र एक दिन पार्वतीको मनमा विचार आयो त्यसै बसेर कति दिन निर्वाह गर्ने यी भोलेस यसरी बसेर पनि भुक्तान निर्वाह गर्न सक्छन् अब केही युक्ति गर्नु पऱ्यो भन्दै निश्चय गरेर महादेवलाई छलेर आकाशवाणी भए झै गई भन्न लागि हे ईश्वर हजुरले याद नराख्दा हामी ब्रह्मा विष्णु इन्द्र हामी ब्रह्मा विष्णु इन्द्र आदि सबैले साह्रै कष्ट पायौँ त्यसै बस्नुभयो भने हाम्रो उद्धार कसरी होला कैलाश सुन्नुभएको धेरै दिन भयो हे विश्वभक्वज कैलाश को चर्चा गरी हमारे उद्धार करो आकाशवाणी सुन योग कसका ऊपर बने को म यहाँ आगे तो कसरी देखे छे हेता कही पत्ता पाना न सके देवता चुप लगे किराती रूप पार्वती नदेखी खोजना लग्न भो तब पार्वती ने भी कहीं खाना पाए जाने फल फूल टिपे खाना लगा थीं किरात रूप आज कहीं पुगे इसी कह गएको तिमी खोजना मैं कहीं खोजा कहीं पा सकें भू अंतनी रूप पार्वती बंद किरात में कहीं भी गएकी छेन भोप लगे कंद मोल खोजना गए हूं इसी राँ रूप पार्वतीलाई समातन जाइरहे त्यो देखेर किराँती रूप पार्वती भन्नु लागि हे किरा तिमी कस्ता रहेछौ के तिम्रो धर्म यही हो मैले त श्री महादेव बाहेक अरू कसैलाई पनि सुही सुनाउने छैन भन्ने प्रतिज्ञा गरेर यसभन्दा आई उनी महादेवको तपस्या गरी बसेकी छु तिमीले त्यसो गर्छौ भने म तिमीलाई शाब्दी आत्महत्या गरेर मर्नेछु यदि किराँतिनी रूप पार्वतीले भनेको शनि किराँत रूप महादेवले हे सुन्दरी तिम्रो त्यसको प्रतिज्ञा छ भने म उही महादेव हुँ वन विहार गर्न मन लाग्दा यहाँ वनमा आएको हुँ र तपाईँ त्यहाँ हेर भने आफ्नो ज्योतिहरू स्वरूप धारण गरी दर्शन दिनुभयो अनि किराँतिन रूप पार्वतीले मनमा आनन्द मान्दै पाेन उसले मेरा माता पिता कहाँ कन्यालाई हिँड्नुहोस् यति सुनि लौ हुन्छ भने हिमालय पर्वतका घर पुगे लौ हुन्छ भने किराँतिन पार्वतीका पछि लागेर गए जाँदा जाँदा हिमालय पर्वतको घर पुगे अनि महादेवले चाल पाएर यिनी पार्वती पो रहेछन् मलाई छलेर आफ्ना माता पिता कहाँ ल्याइ अब कसो गरौँ भनी लाज मानेर त्यहीँबाट अन्तर ज्यान भए किरात ईश्वर शिवलिङ्ग भएर श्री स्मा त मनमा उत्तर भागमा भएर बसिरहनुभयो फेरि महादेवहरूलाई नदेखेर पार्वतीले अति विलाप गर्दै ध्यान दृष्टिले हेर्दा किराँतेश्वर शिवलिङ्ग भएको थाहा पाए पार्वतीले पनि नित्य भागवतीमा स्नान गरी किराँतेश्वर शिवलिङ्गको ध्यान गरी सोरसो प्रचारले पूजा गरेर तपसागरलाई पार्वतीले स्नान गरेको हुनाले त्यस स्थानको नाम गौरीघाट भयो जो मनुष्य गौरीघाटमा स्नान गरेर किराँतेश्वर शिवलिङ्गको दर्शन गर्ला त्यसका सबै दुःखनाश होलान् लक्ष्मी प्राप्त भई यसोकमा सुख सम्पत्ति भोगेर परलोकमा कैलाश भस होला यही जस्तो त्यसपछि तेही क्रम ने नित्य पार्वती ने कठोर तपस्या देखी महाव प्रसन्न भर हसी मुखकर आपको ज्योति स्वरूप को दर्शन दिए ज्योतिष रोगको दर्शन दिए त्यो दर्शन पाएपछि पार्वतीले अत्यन्त हर्श मानि पामा दंडवत गरी अञ्जली जोरी बिन्ती गरे हे ईश्वर हजुरले मलाई किन यसरी दुःख दिइरहनु भएको पौ म हजुर कि मन परेन कि भने अनेक तरासँग विश्वास गरेको सुनि महाले प्रसन्न भएर पार्वतीलाई अङ्कमाल गरे आफ्ना काखमा लिए त्यहाँबाट अन्तर त्यहाँदै हिमालयका खर गए यस्ता तरासित महाले पार्वती आफ्ना घरमा आएकोदेखि हिमालय पर्वती अत्यन्त आनन्द मान्दै पुष्पवृष्टि गरी सिंहासनमा राखेर चौरासी व्यञ्जन तयार गराए भोजन गाए त्यहाँ दस पाँच दिन बसेपछि बसे बसे एक दिन मादेवले बाह्रतीसँग भन्नुभयो ए धेरै दिन भयो पहिलासम्म सुन्नुभएको छ अब यहाँ बसेर के गर्नु छ पहिला जाउँ र तिम्रा मातापितासँग बिराउन जाउँ दुबई स्त्री पुरुष भनेर तपाईँ स्त्री पुरुष गएर महादेव हिमालय पर्वतसित आज्ञा गर्नुहुन्छ हे पिता सत्य मर्नाले धेरै दिन लेखिक एस सुनेछ अब तपाईँले आज्ञा दिएको जाने थियौँ महादेवले आफूलाई पिता भनेको सम्बोधन गरेर गरेको सुन् हिमालय पर्वत बहुतै प्रसन्न भई विधि गर्दछन् हे त्रैलोक्यनाथ सम्पूर्ण ब्रह्माण्ड र देवताहरूका पिता म तपाईँले अज्ञानीलाई मलाई आफ्नो मायाले छोपी हे पिता भन्नुभयो मेरो समस्त अज्ञान नाश पारेर विशुद्ध ज्ञान दिनुहोस् सधैँ हो भक्तिमा मेरो चित्त लागिरहोस् हे शशि से अब पहिले पूजा गर्दछु भनी छोरी दुवाईँ दुबईलाई नाना वलङकार पहिला सिंहासनमा बसालेर सौरसो पूजाले विधिपूर्वक पूजा गरेर भोजन गराई दुवै हात जोडेर गर्न लागि हे भवानी शङ्कर जस्तै समुद्रका घरमा लक्ष्मी नारायण वस्ता समुद्रले आनन्द आएको थियो त्यस्तै तपाईँ दुवै स्त्री पुरुष मेरो घरमा राज गर्नाले मलाई आनन्द आइरहेको छ हे जगीश्वर हजुर कस्ता भने आफ्नो मायाले ब्रह्माण्ड संसारमा व्याप्त भएर बस्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ फेरि समुद्र मतन गर्दा कालकोट बिस् संसार हजुरले त्यो विष आफ्नो कण्ठमा राखेर रक्षा गर्नुभयो र नील कण्ठ्यो यस्ता हजुरलाई कोटी कोटि नमस्कार हे विश्वम्भर आफूले सृष्टि गरी आफै सम्मार्ग गर्ने यस्ता हजुरलाई कोटी नमस्कार छ हे पर ब्रह्म त्रिपुरा श्रोता मार्दा हजुरको रथका अवयवहरू कस्ता थिए भने पृथ्वी नै र चारबेज चारबे चार रथका चार घोडा चन्द्रचुर रथका पाङा ब्रह्मा शान्ति मेरो पर्वतनुष नाग ताँदो विष्णु भगवान् बाण गरेर मार्ने यस्ता हजुरलाई खोटिकोटी नमस्कार छ हे युगनायक ब्रह्म पनि तपाईँ स्थावर र जङ्गम पनि तपाईँ यमका पनि तपाईँ नारायण पनि तपाईँ सत्व रजतम त्रिगुण पनि तपाईँ मृत्यु र जीवन पनि तपाईँ देवताका देवता पनि तपाईँ अनाथका नाच पनि तपाईँ विश्वरूप पनि तपाईँ अनन्त पनि तपाईँ अष्टमशु पनि तपाईँ द्वार पनि तपाईँ देखपाल पनि तपाईँ यस ब्रह्माण्ड संसारमा सम्पूर्ण प्राणी कार्यमा बसी पाप पुण्यको साक्षी भइरहेको पनि तपाईँ हे वृष् तपाईँको महिमा वर्णन गर्न हजुर हजुर कुरा भने शेष नाग सरस्वती र ब्रह्माले पनि नसकेको म कसरी सफल यसरी हिमालय पर्वतले स्तुति गरेको सुनि महादेव प्रसन्न भएर हँस्याइलो मुख गरी हे गीराज तिम्रो श्रद्धावती देखि म प्रसन्न भएँ सदैव मेरो भक्तिमा चित्त लागी, अन्त्यमा कैलाश पद प्राप्त गरे अब हामी जान्छौँ भने हिमालय पर्वत र मेनकासँग विदा भई सानेमा चढेर रा, पार्वती राई काठमाडी कैलाश पर्वतमा गएर प्रमथित भई आनन्दले रहे इति श्री स्कुराण केलाखण्डे माघ कुमार सम्वादे श्री स्वस्थेश्वर महादेव पार्वती कैलाश प्रवेश नाम चतुर्दशोध्याय हो